हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको युवसामा कार्यक्रम अर्पण शुभ साँझ नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक र म तपाईँकै लोक सङ्गीतको सहायत्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँग इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट इन पी लगन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ सहाजको लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तबल पाँच र कार्यक्रममा हामी लोकदुवरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदुवरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी र तपाईँ यदि तपाईँ पनि कार्यक्रममा आउनु मन लागेको छ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छप्पन्न र कार्यक्रमको सुरुआतमा कोही मित्र हुनुहुन्छ भण्डारा जी धेरै दिन हराउनु भयो नि तितिरहेको छ ऋषिजी कार्यक्रम समझना संदेश ऋषि खुशी लगे आगामी श्रृंखला कार्य नमस्कार यति बेला भण्डारबाट ऋषि अधिकारी आउनुभएको थियो आफ्नो आफन्त राखेर विदा भइसक्नु भएको छ फेरि पनि एकै मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र विष्णुजीले सल्लाह गरिराख्नु भएको छ कार्यक्रममा स्वागत गर्छु हेलो हजुर सन्जुजी गाईघाटतिरको नयाँ नौलो खबर के छ दिदी राज मेरो बाबा, बाबा, जू चिन्ह नंजुजी खुशी लगे नमस्कार यति बेला गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मिनाजी कोराकतिरको नयाँ नम्बर खबर के कस्तो छ अनि खानपिन भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ मिनाजी आज त निकै चाँडै हुनुभएछ नि त आज त निकै चाँडै हुनुभएछ नि त खाना खानालाई हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर कार्यक्रम में आव खुशी लुट्टौ नमस्कार ये बेला कोराग बाट्य मीना लामा हो समझना सन्देश राखे विदा भईस दुईटा टेलीफोन नंबर हमने खुला करी राखा छो त्रमीला मिठ्ठो रोकदरी भाका सुसपरी फिर कार्यक्रम में उपस्थित होने नहीं को नि तिसिउ भा मान्छे छ चल्चले चल बानी भल्लै हो चल पासानी चल्चले बानी भल्लै हो चल पा यो मिठो लकदोरी भाका राख्यो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभसाजको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच समेकहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा निकै नै मिठा मिठा भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी र परै कोसिस गर्छौँ र तपाईँकै सम्झना सन्देश पनि लिन्छौँ लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ सु, शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य छपन्न ती टेलिफोन को सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र विष्णुजीले सल्लाह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बसी बसो भन्नु पर्यो अनि खानपिन भयो कि नै हाम्रो भएको छैन कार्यक्रम हुन सकेपछि हुन्छ सेरिजी हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ अनि निदोष तमाङ अनि बिरपाल दादा रमायश मलेसियामा हुने रमायश दादाको लागि बहिनी अमिषा दिदी दिदी अनिसा कुरामा हुने खेल माया तमाङको लागि चिन्ने नचिने हुन्छ सेरेजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार, नमस्कार। यति बेला कुरा श्री तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो एक सय चार बाँच मेघासमा कार्यक्रम अर्पण शुभ साँझको मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नुभयो निर्मलजी के कस्तो छ मकवानपुरतिरको नयाँ नहुनु खबर ति सम्झना निर्मलजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौ नमस्कार यति बेला निर्मल थिङ आउनुभएको थियो मकवानपुरबाट आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो दादा नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बलरामजी के कसरी बिताइरहनु भएको छ दिनहरू तपाईँले खानपिन भयो कि नै हजुर खानपिन भयो कि नै हाम्रो बलरामजीको ए भाषा दादा पनि भएको छैन बलरामजी कार्यक्रम हुन्छ हामी एकछिन पछाडि एउटा निकै नै मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत तपाईँ कस कसलाई सम्झिन चाहनुहुन्छ हजुरलाई धन्यवाद अनि मेरो घर परिवार दिदीहरू भन्नुपर्दा कमला दिदी करुणा दिदी अनि विदेशमा बस्नुभएको दाई हुन्छ बलरामजी कार्यक्रममा खुसी लाग्यो आगामी श्रृङ्खलाको कार्यक्रममा पनि उपस्थित हुँदै गर्नु होला अहिले नमस्कार यति बेला बलराम चेपाङ आउनुभएको थियो कुराकट आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु र कोही मित्र हुनुहुन्छ भन्नुभएको सम्पर्क विचित भइसकेकोले तपाईँले सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन दिइराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुरामा रहेर पनि अब कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ भोटिनी हजू तराई में बसते थारूनी भोटू में बस्ते भोटिनी तराई में बस्ते थारूनी वाला चश्मा हेल्दा देख्छु तरुणी मैले कसो सबै देख्छु तरुनी मैले कसोरम सबै देख्छु तरुनी मैले कसो धरम गरुनी मैले कसो सबै देख्छु तरुनी मैले कसोरम सबै देख्छु तरुनी मैले कसो धरम सुर्खी तमा बुल ताल तल हज कास्की म फ्लेवा त सबलाई देख्छु तरुनी मैले कस्तो गरेँ नि निकै नै रमाइलो लोकदोरी भएको थियौँ हामीले कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ दुई त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छपन्न पाँच मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो के छ तपाईँको नानु अनु खबर हेलो दादा, नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अमित शाहजी आजको दिन के कसरी बिताउनु भयो तपाईँले हुन्छ कार्यक्रममा अरू भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ दादाे अनि भैजेसी तमेली कुमारी अनि साथीहरू पार्वती रिता सुनिका दिमिला दिदा सम्झना अनि सम्झना शान्ति अनिता अनि प्रविन्द आशो कुमार मिषाजी कार्यक्रम में आने खुशी लगे नमस्कार ये बेला खुराग बामिषा आया अपना आप इष्ट मित्र समझना सन्देश राखे विदा भैस मित्र होलीफोन संपर्क में हेलो होमस्ते नमस्ते हजर क्या बोलते हम ढंकरज जी आज दिन के कसरी बिताने भो राम्रै हो दादा भन्ने राम्रै भन्नु पऱ्यो है खाने खाने खाने वाँग वाँग वार? वार? अनि खाना खानु भयो कि हुन्छ कार्यक्रममा आउनुभएको छ टङ्कराजी सम्झना सन्देश राख्न सक्नुहुनेछ अनि म प्रेम दादाको दाद लागि फुलमाया दिदीको लागि राम दिदी दिदी अनि मेरो साथीहरू प्रवीण मलाई कुराज तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधाइसक्नु भएको छ फेरि पनि एक दादा। मित्र हेलो नमस्कार हजुर खबर के खै ठिक ठाकै दादा खोइ साथीहरू भेट्नु अनि त्यो घाम घुम गर्ने साथीहरू भेट्नु त्यो बसिबी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ हजुरको लागि अनि पक्र भयो ताराको लागि अनि त्यसपछि सन्तोष सर अनि रिमला सर अनि त्यसपछि भिक्मन मनकुमार अनि त्यसपछि कृष्ण अनि बाबुलाल अनि त्यसपछि चौरी अनि एलिसा दुदू मेरी शान्ति सिमिली अनि मकवानपुर आकाश चिपाङ आउनुभएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ धेरै दिन हराउनु भयो नि त अनि अनि रोपार हुन्छ धेरै दिनपछि आज कार्यक्रम सम्झना सन्देश राख्न सक्नुहुनेछ अनि मेरो चितानमा बस्नु हामी दाई भाउ थियो अनि मेरो घर परिवारलाई मलाई निमेस्थी भने तिमी काटेको हुन्छ निमेसी कार्यक्रममा अनुभव खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला मकनपुरबाट निमेश आउनु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ अब पनि हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ इतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट रहेर पनि कार्यक्रम अर्पण शुभ साँझ के सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट ऋषि अधिकारी गाईघाटबाट सन्जु कुरागबाट मिना लामा कोराकबाट सेरे तामाङ मकनपुरबाट निर्मल थिङ कोराकबाट बलराम सिपाङ कुराकबाट अमिष शाह कोराकबाट टङ्कराज तामाङ मकनपुरबाट आकाश चिपाङ र अन्तिममा फोन गर्ने साथी मकनपुरबाट निमेश थिङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै एजिन्जेलसम्म मेरो अपवासलाई रेडियो सेट्स म प्राविधिक मित्र विष्णुभर्ती निकै आभारी छु भन्दै तपाईँकी लोकसङ्गीतको सहयात्री म मगर पनि पृष्ठभूमिमा एउटा मिठो लोकदरी भागका लागि छोड़ते आज कार्यक्रम बात मेकिंग झारियो बुझ नरिओन डालिंग फसले मार ते मान्छे बिगर्नेछ तिम्रै ओठको लाली तिम्रै ओठको लाली नजर तिम्रो नजर छन् कडा ठाउँको ठाउँ मार्ने ठाउँको ठाउँै मार्ने बिहे गर्छु भन्ने साउन डरलिङ नरिसा मापसीले मार्यो मार्यो बिस बाटोमा चेकिङ पर्यो गाडी बाटो झार्यो बुझ्यौ नरिसाउन डरलिङ मापसिले मार्यो नरिसाङ मा गाँव समाज को दर्पण सुनो हो रेडीओ अर्पण